सन्तहरूले गरे अनुभव त के छ भने मिल भग मिता है सच्चा सुख केवल भगवान् तुमारे चरण जीवन का सन्तहरूले जीवनका पारिया भए सुखको निवास नै भगवान भगवानले भगवान् नै आनन्दहरू सुखहरू भन्नुहुन्छ उहाँलाई नै छोडेर दिउन चाहनेले सुख कहाँबाट पाउँछ त्यसैले विजुजी हजुरको पहिलो प्रश्नको उत्तर दिइयो अब दोस्रो प्रश्न हजुरको थियो किन प्रभुले सृष्टि रचना गर्नुभयो उहाँको का पूर्ण काम केही चाहिँ अपेक्षा छैन मैत्री भन्नुहुन्छ भगवान् किन सृष्टि रचनुहुन्छ भने भगवान् केटाकेटी जस्तै लोकभत्तु लिला कहिले खेल खेल्ने घर बनाई खेलेर कोको लुगा अनेक लिलाहरू गर्छन् केटाकेटी भगवान पनि लहरी हुनुहुन्छ आनन्द विरोधी हुनुहुन्छ लिला बिहानी हुनुहुन्छ त्यस्तै लीला गर्न मन लाग्छ अनि यही लिलामा म एक मात्रै छु अहिले अब अनेक बल्नु पर्यो मेरै अंश स्वरूपहरूको आविर्भाव गरेर भनेर भगवान् प्रकृतिर यसो कर्के नजर हेरिदिनुहुन्छ प्रकृति भगवानकी सहायता शक्ति हुन् तुरन्तै भगवानको कर्के नजरको इशारा पाएर लाइहाल्छन् भगवान्को सेवा गर्न प्रकृति अनि यसो प्रकृतितिर हेरिदियो त्यो सृष्टिको विस्तार हुन्छ लिलोवतको लिला कहीँ बल्ने भगवानको लीलाको एकबाट अनेक बल्ने भगवानको इच्छा हुने बित्तिकै भगवान र नामीबाट कमल प्रकट हुन्छ कमलबाट ब्रह्माजी प्रकट हुनुहुन्छ भगवान्जी आफ्नो नाम हो तिनैबाट सबभन्दा पहिला महत्त्व पैदा हुन्छ महत्त्वबाट अहङ्कार पैदा हुन्छ अहङ्कारबाट पञ्चतनहरू छन् अनि तिनैबाट प्राणीका शरीर बन्दछन् अनि तिनै पञ्च महाभूतहरूबाट बनेका शरीरभित्र भगवानको अंश स्वरूप जीव जगतको प्रवेश हुन्छ अनि तिनै सम्पूर्ण जीवनधारी प्राणीहरू हुन्छन् श्री हरिका लिला विहार सृष्टिको क्रममा गरेका प्रादुभावका प्रारम्भहरूकासरी सृष्टिको विस्तारको क्रममा उत्पन्न भएका जीवंच महादूहरूबाट प्राणीका शरीर बन्या हुन्छन् तिनमा भगवत वंश स्वरूप जीव जगतको प्रवेश हुन्छ अनि त्यसैबाट विभिन्न प्राणीहरू पैदा हुन्छन् तिनीहरू प्राणीहरू पैला हुने क्रममा सबभन्दा पहिला जीव जगतको विकास विस्तारको क्रममा वनस्पतिहरूको पालो आउँछ अनि वनस्पतिहरूको पहिला त्यसपछि हामीखेर विभिन्न प्रकारका प्राणीहरूको अरू अगाडि विकास हुन्छ वनस्पति हो शिलता तक्षालाई विरुद्ध दुर्माह वृक्षरता वनस्पतिहरू त्यसपछि तेचो हिँड्ने प्राणीहरू आएर यहाँ प्रकट भएर चल्न थाल्छन् था। तेचो हिँड्ने भन्नाले गोहरू भयो सर्प भयो बिचुहरू भयो इत्यादि त्यसपछि गाई बाख्रा भैँसी मृगहरू इत्यादि प्राणीहरू दुई खोटे प्राणीहरूको पालो आउँछ तिनीहरू आउँछन् अनि बिस्तारै एक खोडे खच्च घोडा गदा इत्यादि गरेका प्राणीहरू आउँछन् त्यसपछि हिंस्रक प्राणीहरूको पालो आउँछ कुकुरहरू खाए स्यालहरू खाए बसाहरू भए बाघहरू भए इत्यादि सिंहहरू अनि बक्सीहरूको पालो आउँछ सृष्टिको जन्म यो अरू कुनै क्रमले पालो आएको होइन ब्रह्माजीले सङ्कल्प गर्नुभयो अब यो पैदा हो यस्ता खालको पैदा हो भन्नुभयो त्यसले पैदा अनि त्यसै गरी ब्रह्माजी संकल्पले विभिन्न देवताहरूको सृष्टि गर्नुहुन्छ देवलोकाहरू पितृहरूको गन्धर्वहरूको अप्सराहरूको सिद्धहरूको यक्षहरूको राक्षसहरूको चारणहरूको भूत प्रेत पिसाहरूको देव योनीहरूको विद्याधरा निकाल इत्यादिको यसरी सम्पूर्ण प्राणीहरू पैदा हुन्छन् अनि ब्रह्मा देख्नुहुन्छ तर वर्षा प्राणीहरू घरै भराउ भयो भने दृश्य मात्र द्रष्ट छैन द्रष्टको मेरो सृष्टिमा पहिल्यैमा आएको थियो हेर्ने के लाउने यो राम्रो यो नराम्रो छुट्ट्याउने अब कुकुर सुकुरहरूलाई यिनीहरूलाई मगमत बाँच्न आउने एकदम केवडा र फुलहरू सूर्य कमल इन्द्र कमलहरू खेलेको ठाउँमा लगेर बगिचामा राखिदियो भने पनि नाक नच्याउँदै आफूले अर्को छ त्यो चाहिँ खोज्दै हिँड्छन् त्यहाँ केहीहरू वि यो राम्रो यो नराम्रो सुगन्धी यति राम्रो आ कस्तो भन्छन् यिनीहरूले यी जडै जडहरूको मात्रै जमात जमा अब धेरै मेरो सृष्टिमा अब चेतन प्राणीको उत्पत्ति गर्छु भन्ने भावना ब्रह्मा भयो र त्यसपछि ब्रह्मा सृष्टि गर्नु पर्यो मन चेतन प्राणी हो अब त्यसको उदय हुनु पर्यो त्यसको लागि प्रयास गर्नुहुन्छ अनि ध्यान लगाएर बसेको बेलामा उहाँको मानस रूपमा सनक सनन्द गरेका चारजना नै प्रादुर्भाव हुन्छ भन्नुहुन्छ हेलो पितामा ब्रह्माणी हजुर तिनीहरूले मलाई सृष्टिको काममा मदत गरौला भनेर भन्नुभयो ब्रह्माणी हाम्रा पिताश्री हामी हजुरलाई मद्दत गर्थ्यौँ तर यो सृष्टिको विस्तारको काम देखा रजोमि स्वभावको प्रभुरा हजुरले आज्ञा मान् मानेनन् छोराले भनेर पिड नमान्ने रिसानी नहोस् हामी यसमा लाग्दैनौँ होइन किन लाग्दैनौँ होइन बन्धनमा पढ्नुपर्छ पिताश्री पछि गएर अहिले हिलामा पसौँ पछि धुँदै गरौँ न भन्नेपट्टि हामी जाँदैनौँ पर्दै पर्दैन यस प्रवृत्तिमा भर्खर पैदा भएको छैनन् बुझेहरू हेर महिलाको ज्ञान बिदा हुन थाल्दै था था पर्दैनौ तिमीहरू बन्धनमा लाग मद्दत गर मलाई हुँदैन पिताश्री अर्को केही छ भने भनौ यसमा त हामी लाग्दैन भन्दैनौँ बडा आयो मलाई ज्ञान पिलाने हो तिमीहरू सधैँ पाँचै वर्षको मात्रै भइरहेको ल कहिले पुग्दा नदेछ भनिदिनुभयो सनकाली मन्दिर हजुरहरू भन्नुभयो हजुरहरू आएको होला सामिए भनेर एउटा त बर्दनात मात्रै के भन्छ ला। आएको पाँच वर्षका मात्रै भने हामीलाई माया बन्धनबाट सदामुक्त पाँच वर्षका सुमाजीलाई प्रणाम गरेर यसरी किर्तन आफू जानुभयो आफ्नो गन्तव्यतिर त्यसपछि ब्रह्माजीलाई झोप बुझेहरूबाट जहाँ ज्ञानी भएर आए मैले ज्ञान पी लाएँ आफू भने मानेन हेर्दै आफ्नो ग्रन्त मान्छेको सृष्टि त हाले चर्कै कुरा गरेर तर म छोडिदिने होला गरिकन यी त गए अब केही छैन म अरू सृष्टि उत्पन्न गर्छु भनेर ब्रह्माजीले फेरि ध्यान लगाउनु भयो अनि मरिची अत्री अङ्गिरा पोलस्ट पुल प्रतुप झेगु वशिष्ट दक्ष इत्यादि गरेका प्रकट भए यिनीहरूको प्रकट हुनुभन्दा पहिला ब्रह्माजीको त्यो क्रोध शान्त भएको थिएन सन दल महेन्द्रहरूको त्यस्तो धृष्टता देखेर उठेको रोष शान्त भएको थिएन त्यतिकैमा ध्यान लगाउनु भयो सो उहाँको नाका पोराबाट उहाँका भ्रुकुटीको छेउबाट एउटा बालक उत्पन्न भएको कमारो निलोहिता भयो अलिअलि रातो पनि अलिअलि पन, मिश्रित थियो त्यस्तो बालक प्रकट भए प्रकट भएर रुन थाल्यो र मानिले तिनी तिमी प्रकट हुने बित्तिकै हुँदैछौ पनि ऋषाको बेला संसारहरू आउँछौ त्यसैले तिम्रो नाम रुद्र हुनेछ जाओ तिमी तपस्या गर तपस्याले नै संसारको कल्याण हुन्छ जा। जाओ भनेर रुद्र भगवान्लाई तपस्याको लागि पठाइदिनु त्यसपछिको कुरा हो फेरि अब मनुष्य श्रेष्ठ त मेरो अब अगाडि बढाउँछु भनेर तपस्या गर्दै जाँदा कि ऋषिहरू प्रकट भए मिषिङ ब्रह्माजीका काखबाट नारदी हुनुभयो अब अलिकति चिन्त त बुझो पनि मानव जातिको उत्पत्तिको सिलसिला यी पनि मैले चाहे जस्तो वंश विस्तार गर्ने त यी पनि होइन यसो हेर्छु यी पनि गाडी जंगलमा बलबल धारण गरेर बस्ने ऋषिहरू होला म जुन एउटा सहज रूपमा मानव जातिको विशाल विस्तार बन्न सकोस् भन्न चाहन्छु त्यो त यिनबाट पनि मलाई रातो लाग्दैन भनेर ठान्नुभयो अब फेरि मानव जातिको सही विकासक्रम उत्पन्न गर्नु पर्यो भनेर ब्रह्माणीले पद्मासन बाँधेर ध्यान लगाउनु दायाँ भागबाट एकजना पुरुष प्रकट भए बायाँ भागबाट एउटा नारी प्रकट भए पुरुषको नाम थियो स्वायमोन महाराज स्त्रीको नाम थियो सकरूपा महारानी उहाँहरू दुवैजनालाई दाम्पत्य सूत्रमा घाँसी दिनुभयो र स्वायम्को मनो महारा भन्नुभयो स्वयं राज्य विस्तार गर प्रजाहरूको पालन गराजले भन्नुभयो हेलो पितामा ब्रह्माजी म कहाँ सेठी विस्तार गरौं कहाँ राज्य सञ्चालन गरौं महाप्रलयको बेलामा रसाकलमा गएकी धरती त रसाकलमै तिनलाई उद्धार गरेर कसैले ल्याइदियोस् यहाँ स्थिर गराइदियोस् त्यसमाथि धरतीको काठमा म राज्य विस्तार गरोस् राज्य सञ्चालन भनेर स्वायम्भू महाराजले भनेपछि लोकितामा ब्रह्माजीले प्रभुको घरिको ध्यान गर्नु मेरो मात्रै वर्षको कुरा होइन म प्रभुलाई ध्यान गर्छु प्रभुसँग सबै कुरा प्रभु श्रीम नारायणको कृपाले भन्नुभयो र त्यसपछि ब्रह्माजी ध्यान गर्दै हुनुहुन्थ्यो उहाँको नापको पोराबाट एउटा विचित्र प्राणी प्रकट भएर साम्रो साम्रो भएन थियो हेर्दाखेरि सुँगुरको जस्तो आकार देखिन्थ्यो सानो थियो पहिला त श्यामल रूप बिस्तारो सारा देवताहरूले ऋषिमुनि भगवान् यज्ञ स्वरूप भगवान् भगवान्न सम्पूर्ण त्यो महाप्रलयको बेलामा शान्त रूपले गहन रूपले छाएको जलराशिमा त्यसलाई चिर्दै प्रवेश गर्नुभयो वरुण देवताको सामु पुग्नुभयो वरुण देवताको सामु हेरनाक्ष वरुण देवता आऊमासँग लडाईँ गर मैले दि विजय गर्दैछु सारा दिललाई परास्त गरिसकेका छु तिमी पनि आऊमासँग लड भन्न चाहनु वरुण देवताले भन्नुभएको थियो हेरना छ तिम्रा बाबुलाको दर्व समन गर्ने महापुरुषको आगमन हुँदैछ पर्किएर वर्ष